कोही भोजन पस्किरहेको अवस्था हुन्छ ती त्यत्तिकै छोडेर जान्छन् कोही शिशुहरूलाई दुध पाउ खुवाउँदै गरेका हुन्छन् त्यतिकै छोडेर जान्छन् सम्पूर्ण लोकलजाका आवरणहरू त्यस बेला टुटिसकेका हुन्छन् यो स्थितिमा गोविन्द अपहरितात्मानु नन्यवर्तन्त मोहिता कतिपयलाई ठुला बडाहरूले पतिहरूले सासू शाशु ससुराहरूले एक के हो यस्तो चाल यस भनेर रोक्न खोजेका हुन्छन् परन्तु नन्यव वर्तन्त भगवान को आकर्षण को सामु अरू कुनै कुराले उनलाई रोक्ने शक्ति थिएन थिएन कतिपयलाई द्वार बन्द गरियो लोप्यो लब्ध विचना आँखा चिम्लेर ती पद्मासन बाँधेर ध्यान गरे उनीहरूले भगवानलाई पधुता सुभा। ध्यान खीन मंगला। कुनी कार सहन न सकिने अत्यंत दुखदायी भगवान अपना प्रियतम सीत को विरह तो बीरह तिनका संपूर्ण अशुभ प्रक्षित भैस थे अमंगल ध्यानै ध्यानमा प्राप्त भएका भगवान अच्युतका चरण कमलको स्पर्शले उनीहरूका सारा मंगलहरू पनि पूर्ण भइसकेका थिए अब त्यहाँ मंगल के छ त्यो प्राप्त भए त सके अरू मंगलहरू किर्ण मंगल आनी प्रभुलाई भगवानलाई प्रभु श्यामचन्द्रलाई तन मन प्राण सर्वस्व मानेर ध्यान गर्दै गर्दै उनीहरू स्थूल शरीर यहीँ रह्यो सूक्ष्म शरीरले प्रभुको सेवामा पुगे त्यसरी सब उहाँ भेला भए जमुनाजीको किनारमा भगवान्को पुकारमा भगवानको आवाहानमा तिनलाई स्वागत गर्दै भगवान भन्नुहुन्छ स्वागत छ के गर्नु पर्यो तिमीहरूको सेवामा मैले स्वागतम भयो महाभागत प्रियम किम कर्वानी भ्रजमा सबैलाई राम्रै होला होइन तिमीहरू आयौ बडा राम्रो भयो स्वागत छ तर हेर तिमीहरू स्त्री जाति हौ भगवान लौकिक दृष्टिले परीक्षा गर्दै हुनुहुन्छ भगवानको उनको रजन निशा घोर रूपा घोर सत्व नि यहाँ त जानवर जानवरहरू छन् रातको कुरा छ नारी जातिले यसरी घरबाट बाहिर गएर रातमा अन्त कतै हुनुहुँदैन अल्मलिनु हुँदैन प्रतियात्रीभिष मध्यमा हे गोपिकाहरू हो जाओ फर्किहाल माता पिता पुत्रहरू बन्धु बान्धवहरू मान्यजनहरू पतिहरू खोजी हो गर्दै होलान् तिनीहरूलाई सेवा गर्नु तिम्रो पहिलो कर्तव्य हुन्छ अहिले लोक लोक मर्यादाभित्र राम्रो हो वृन्दावनको दर्शन गर्यो कति राम्रा पुष्पहरू छन् यहाँ चाँदनीले सारी सारा साह्रै दिशाहरू सब सा आदित छन् आलोकित छन् यमुनाका पावन निर्मल जलद्वारा सारा आनन्दमय बनेका छन् यहाँका सारा प्राणीहरू पनि देख्यौ दर्शन मिलिसक्यो तिमीहरू जाऊ फर्किएर जाऊ भर्तु यमा आए कुनै छल कपट कतै केही नगरी आफ्नो जीवन साथी पतिदेवको सेवा गर्नु नारी जातिको परम धर्म हो त्यही नाताले पूजनीय बनेका सासू ससुराहरू मान्यजनहरू तिनप्रति सेवाभाव राख्नु महत्वपूर्ण सेवा हो महत्वपूर्ण सद्गुण हो, हो नारीको चाहे पतिदेव दुशील हुन् राम्रो व्यवस्था व्यवहारको नबनाउन सकेका हुन् कुनै प्रकारका अभावहरूद्वारा पीडित हुन् वृद्ध अवस्थामा पुगेका हुन् अथवा चेतना त्यति राम्रो नखोलिसकेका हुन् जस्तो अवस्थाकामा भए पनि दुःखमा परेका पतिदेवलाई पनि स्त्री जातिले छोड्नु हुन्न सेवा गरेर तिमीलाई पनि आराम दिनुपर्दछ हेर तिमीहरू आयौ यहाँसम्म श्रीधाम वृन्दावनको दर्शन जमुनाथजीको दर्शन पायो यहाँका सारा दर्शनीय परिवेशको दर्शन पायौ तिमीहरू टाढै बसेर भजन गऱ्यौ भने उपासना गऱ्यौ भने तिम्रो प्रेम तिम्रो उपासना झन सन्दिप्त हुन्छ नगिचमा रह्यौ भने त्यो त्यति तीव्रतासित तिमीहरूले विकसित गर्न सक्दैनौ श्रवणा दर्शना ध्यान मैभाव न किर्तना परबाट ध्यान गरेर सुनेर परैबाट दर्शन गरेर मेरो नित्य भावना गऱ्यौ भने त्यो बढ्दै जान्छ तिम्रो न तथाथा सन्िकर्षेन त्यसैले नजदिकमा भयो भने तिमीहरूलाई त्यो प्रेमको भाव अनुरागको भाव भक्तिको भाव त्यति विकसित हुन पाउँदैन त्यसैले जाइहाल प्रतियात तत् आफ्ना आफ्ना घरतिर गइहाल गइहाल अहिले नै हिँड ढिलो गर्नु हुँदैन अब गोपिकाहरू बडो व्याकुल भएर भन्छन् प्रभु हजुरले के भन्या निष्ठुर बच्चन गइहाल गइहाल भन्ने आज्ञा हुन्छन् हामी केवल अहिले यो ब्रजबाट तुरन्तै हजुरले बोलाउँदा आएका हुनन् हाम्रो त अनेकौँ जन्म श्रृङ्खला हजुरसँग गाँसिया छ कति कति जीवनदेखि हजुरकै नाम जपेर समय काट्यौँ हामीले र हजुरकै कृपाले अहिले ब्रजमा हुन पाएका छौँ हामी हजुरका यी माधुर्यमय लीलाहरूमा सहभागी हुन पाएका छौँ अहिले गइहालो गइहालो भनेर यो निठुर वचन आज्ञान होस् प्रभु नत्र हाम्रो पनि जनकन्दिनी सीताको जस्तै त होला नि पतिदेव प्रभु श्रीरामले सीता मैले फेरि समेट्न लायक छैनन् यिनलाई म समेट्दिनँ अब मेरो परिवारमा भनेर उहाँले ठुक्रियाको ठुक्रिया गरिराख्नु भएको थियो महर्षि वाल्मिकीले हात उठाएर साठी हजार वर्षको मेरो तपस्या साक्षीको रूपमा राखेर म प्रतिज्ञा गरेर भन्दछु सीता परम पवित्र छन् हे श्रीराम स्वीकार गर्नुहोस् भनेर सभाका बिचमा भन्दा पनि जब श्रीरामले स्वीकार गरिदिनु भएन अनि जनकन्दिनी सीताले आफूलाई जसले जन्म दिएकी थिइन् जुन ध धरती माताले तिनी धरती मातालाई पुकार्दो हुन्छ अनिखेर धरती मातालाई पुकार्दै हे धरती माता तिम्रै काखबाट म आएँ अब मलाई आफ्नै काखमा समेट्यो अब यो संसार मेरो लागि रहन लायक भएन म रहन्न यहाँ अब भनेर सीताजीले रुँदै धरती मातालाई पुकारेपछि एकैछिनमा चर्र र चिरियो धरती माताको काख दिव्य विमान प्रकट भयो जटित विमान र त्यसमा रत्नजटित विमानमा सीतालाई समेटेर धरती माताले आफ्नो मुख बन्द गरिन् धरतीबाट प्रकट भए कि सीता धरतीमै मिलिन् हुनुभएको थियो हाम्रो पनि त्यही गति त हुन्छ नि प्रभु बोलाउनु भयो हजुरले नै अहिले सेवामा आउनु मात्र पाएको छैन जाओ कि जाओ भनेर यसरी हटाउन थाल्नुभयो हामीलाई परपर राख्ने सुर कस्न राख्नुभयो त्यसैले हाम्रो पनि त्यही भवितव्य होला नि भनेर त्यही इंगित गर्न खोज्याउन कि जस्तो गर्दै हातका नगले घोडाका नङ्ले जमिन खोज्नेहरू भन्न थाले प्रेवोरु भजते म आफ्ना शरण कुनै मलाई न त्याग्ने हजुरको गरीमा आफ्नै आफ्नै लिलाहरूको गरिमा रहेको होइन र अहिलेसम्म हामीलाई शरणमा आफै बोलाएर फेरि किन यसरी तिरस्कार गऱ्यो प्रभु हजुरका त चरण कमलको रजमा लोटपोट हुनालाई लक्ष्मीजी लालायित हुनुहुन्छ जसको हजुरकै बक्षस्थलमा सिंहासनमा वक्षस्थल रूपी सिंहासनमा विराजमान हुने सौभाग्य प्राप्त थियो त्यस्तै लक्ष्मीजी जब कुनै भक्तले तुलसी दल, तुलसी मञ्जरी ल्याएर हजुरका चरणमा अर्पण गर्छन् तुलसीले सौभाग्य पाएको म चाहिँ अड्केकी चरण प्रयास जुन लक्ष्मीलाई अरू समस्त देवताहरू एकपटक एक झलक देख्न पाइपुग्थ्यो माता भनेर लालायत हुन्छन् त्यस्तै लक्ष्मी हजुरका हृदय सिंहासनमा स्थान पाएर पनि हजुरका चरण कमलको रजमा लोटपोट हुन लालायित भइरहनुहुन्छ त्यस्तो हे प्रभु यदि हजुर हामीलाई यही शरीरले सेवामा रहन दिनु हुन्न त्यो अवसर भने पाउँदैनौँ हामी त्यो भने हामी योगाग्निद्वारा जलेर खरानी भएर पनि यस श्रीधाम वृन्दावनभरि छाउँछौँ हामी अनि कहीँ त हजुरका चरणको स्पर्श हामीलाई मिल्ला नि इत्यादि गोपिका बड़ो बिलौना भगवान का सामू एवटी गोपि का बड़ी चतुर थी दक्ष थी उनके अगाड़ी सर भगवान एवटा जवाब पाउ एक कुराको जवा म यो सोध्न चाहन्छु कुनै सती नहारी थिइन् पतिव्रता नहारी थिइन् सधैँभरि पतिव्रताको धर्म पालन गर्दथिन् उनले पतिदेव विदेश जान लागेको बेला परेपछि पतिको तस्विर राखेन आफूसँग त्यसैको पूजा गरिन् नृत्यप्रति पतिको चरणोदक एउटा पात्रमा राखेर प्रतिदिन पान गर्दथिन् उनी पति नाताले बडो भक्ति भावना साथ त्यसरी व्यवस्थित भएर आफ्नो समय बिताउँदै थिइन् पतिदेव प्रदेश गएका थिए उनले म फलानो दिन आइपुग्छु भनेर आउने सूचना दिए उनी आइपुगेको बेलामा बडो उत्सुक मनले या पतिको तस्विर पूजा गरेर पूजा सकेपछि चरणोदकले नि तर्खरमा बसेकी थिइन् त्यही राखेको पात्रको चरणोदक तर त्यतिकैमा बाहिर पतिदेवको आगमन भयो ढोका खटाए पतिदेवले त्यसपछि ती नारीले ती पतिवृत्ता नारीले त्यही तस्विरको पूजा गर्ने त्यही पुरानो राखेको चरुणोदकले नै तर्खर गर्नुपर्छ कि साँच्चै पति आइसकेपछि ढोका खोल्न जानुपर्छ उनको स्वागत गर्नलाई हो त्यति कुरा त्यसको उत्तर जवाब जवाब बग्छु प्रभु उत्तरको रूपमा भगवान्ले मुस्कुराएर भन्नुभयो सकि यो त तिमीले एकदमै जरै पक्रेर कुरा गरौ त्यस बेलामा जो पति सही पति यथार्थप्रति आइसके हो उनको स्वागत गर्नु नै धर्म हुन्छ त्यस बेला त्यो जुन चरणोदक राख्या त्यो पात्रमा त्यो त प्रतिदेव बाहिर गाका बेलालाई पो थियो जो उनको तस्विरको पूजा गर्थेन उनी त्यो त ऊ बाहिर गएको बेला पो थियो जब उनै आइसक्यो भने उनको स्वागत छोडेर गऱ्यो त के मतलब हुन्छ त्यस त उनकै स्वागत गर्नुपर्छ बस यति हजुरका श्रीमुखबाट सुन्ने मन भगवान मेरा हाम्रा आजसम्म सेवा गरेका पतिदेव पनि अरू कोही होइनन् हजुरकै अंश त हुन्ने तिनको सेवा त हामीले गऱ्यौँ नै जीवनभरि निर्वाह गर्यौँ उहाँको सेवा शुश्रुषामै हाम्रो जीवन बित्यौँ आजसम्म बितिराखेका छन् तर आज त हजुर अंशीको दर्शन हामीले पाइराखेका छौँ हजुर अम्सी हाम्रा पतिदेवहरू हजुरकै अंशहरू त्यसो हजुरले नै बोलाउनु भयो फेरि त्यसैले हामी हजुरको सेवामा हाजिर भएका छौँ हामीलाई स्वीकार गरिरहेको छ भगवान मुस्कुराए स्वीकार कर दूंभ अब संपूर्ण परिकर हजारों को संख्या में थे दिव्य आत्मा सब हाथ सामे अब नृत्य करने तो उमंग को लीला प्रस्तुत करने क्रम में सब गांस थे तीक में तन भाव आयो कि हमी जी सौभाग्यशाली नारी इस संसार में अभी को हमी पुरुषोत्तम भगवान श्रीहरी ने सेवा में स्वीकार कर अंतरंग लीला विहार हामी जति भाग्यशालीहरू को होला भनेर उनीहरूको मनमा भाव आयो समाएका हातहरू समाएकै अवस्थामा छन् एक्काएक तिनीहरूका हृदयको त्यो अभिमानको भावलाई हटाइदिनको लागि भगवान् अब अन्तर्धान हुनुहुन्छ किनकि भगवानलाई आफ्ना भक्तका हृदयमा आफ्ना भक्तका जीवनमा अभिमान अहङ्कार आएको पटक्कै मन पर्दैन नहटाइदिई छोड्दै छोड्दै छोड्नु किनभने कसैले अभिमान राखेर काम गरौ भने केही फल पाउँदैन आज हाम्रो साधनाक्रम भक्तिसँग नगासिकन जीवन त बन्नै सक्दैन यो कुरा सत्य साबित भइसकेको छ हामी जुन कुराको ह्रास भयो त्यो प्रभुप्रतिको भक्ति ज्ञान त पछि फुल्ने फुल हो पछि लाग्ने फल भक्ति त आमा हुन् ज्ञान र वैराग्य भक्तिका छोरा त हुन् पहिलो कुरा त भक्ति नै जगत्गुरु शङ्कराचार्य पनि स्वयं भन्नुहुन्छ मोक्ष कारण सामग्र्याम भक्ति रेव गरिएपछि स्वस्वरूप अनुसन्धान मुक्ति प्राप्त गर्ने मोक्ष लाभ गर्ने कुनै तगडा सबभन्दा प्रभावशाली माध्यम छ भने कारण छ भने भक्ति नै हो भने भक्ति रेव त्यसैले त वहाँ जति ज्ञानको शिखरमा अग्रणी बनेर अगाडि बढाए कोही आचार्य भेटिनुहुन्न तर उहाँले जति भक्ति रचनाहरू अरू कसैले लेख्दा ले ले पनि लेखेका छैनन् जगत गुरु शङ्कराचार्यजीले जति त्यसैले ज्ञानलाई उद्वोधित गर्नु छ भने पनि भक्ति जति सुन्दर कुरा भनेको छ भागवतमा योगेश्वरजीले भक्त्याम जानी साक्षाद यथा साक्षा यथाशो स्रिप्रकाश अर्थात जब भगवान श्री अच्छ का अब जना कमल नयन पद्मनाभ भगवान का चरण कमल को उत्ति सामान्य भक्ति हो नब्जनाभ चरण शनोरुभक्तिया अन्य भक्तिरुभक्ति मानी अन्य भक्ति प्रभु प्रभुबाहेकहरू केही नमान्ने भगवान्लाई आफ्नो जीवनको दाता जीवनको पोषक जीवनका परम रक्षक मानेर उहाँप्रति सर्वात्मना अर्पित भएकालाई अनन्य भक्त भन्छन्